नमस्कार अनि शुभ प्रभात दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानीमा तपाईँलाई स्वागत छु आवाजबाट म सुन कुमार र यो आवाजलाई तपाईँको रेडियो शीर्षमा पुर्याउनुको लागि मित्र रिजनको सहयोग अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच व्यागहरूसँगै इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ सुधाशु आज पनि कार्यक्रम शुभ बिहानीको यो श्रृङ्खलामा विविध जानकारी पस्कनका लागि हामी उपस्थित भइसकेका छौँ कार्यक्रम शुभ बिहानीमा रहेर विशेष गरी हामीले आजको पञ्चाङ्ग अनि त्यसै गरी रेडियो अर्पण रे संग गर <करिकम> एक सय चार थप प्रसारण हुने कार्यक्रमको रूपरेखा सँगसँगै तपाईँले भएका जन्मदिनका शुभकामनाहरू व्यक्त गर्ने गर्छौ कार्य आज मिति दुई हजार सत्तरी साल असार सताइस त्य। गोते बिहिबार असार शुक्ल पक्ष तृतीयतिथि नेपाल सम्बन्ध एघार सय तेत्तीस 11 राशिफल मेष राशि शरीर में चोटपटोक सकने खाल समय यातायात यात को साधन प्रयोग सजग नदि समय आएको छ एकदम प्रगति हुने खालको समय पनि रहेको छ यति बेला व्यापारबाट पनि राम्रो आर्थिक लाभ हुने समय देखिन्छ आजको दिनमा काम बन्ने खालको समय छ आर्थिक लाभ हुनेछ केही नयाँ काम गरिहाल्ने वातावरण बन्न चाहिँ अलि गाह्रो हुनेछ कर्कट राशि हुने तपाईँको लागि आफ्नै कारणले गर्दा सम्पन्न हुन लागेको काम पनि बिग्रने खालको समय छ बुद्धिमान काम गर्नु भए पनि सम्पन्न सिंह राशि हुने, हुने तपाईँको लागि शिक्षाको क्षेत्रबाट एकदम राम्रो लाभ मिल्ने खालको समय पनि छ नयाँ वस्तुको सृजना गर्न सकिने बेला आएको छ सोचेर काम बन्नेछ कन्या राशि हुने तपाईँको लागि एकदम राम्रो समय रहेको छ सोच्नु भएको काम सम्पन्न हुने खालको दिन रहेको छ यात्रुको लागि पनि उपयुक्त समय रहेको तपाईँको लागि ठुला योजना गर्न सकिने भन्ने देखिन्न पुरानै कामलाई निरन्तरता दिँदा राम्रो हुनेछ केही शुभ संकेत पाउनुहुनेछ विचार पुराउनु भयो भने राम्रै हुनेछ वृश्च नयाँ वस्तुको उत्पादन हुने देखिन्छ आफन्तबाट त्यति राम्रोसँग तपाईँलाई विश्वास नहुन पनि सक्छ राशि हुने तपाईँको लागि सामाजिक कामको जिम्मावारीछ तपाईँको कामबाट अरू सबै प्रसन्न हुने खालको समय पनि छ खानपिन एवं मनोरञ्जन हुनेछ मकर राशि हुने तपाईँको लागि आजको दिन सामान्य रहेको छ सा, केही कामहरू बन्नेछन् विचार गर्नु भयो भने राम्रो हुनेछ कुम्भ राशि हुने तपाईँको लागि पढाइ लेखाइबाट राम्रो प्रगति हुने देखिन्छ यात्रा वा जागिरबाट पनि एकदम फाइदा हुने खालको समय छ उन्नति गर्ने खालको दिन पनि रहेको छ र अन्त्यमा म राशि हुने तपाईँको लागि एकदम राम्रो समय आएको छ पुराना काम सजिलै सम्पन्न हुनेछन् नयाँ कामबाट आर्थिक लाभ हुने खालको समय देखिन्छ सको उन्नाइस घण्टे प्रसारणमा के कस्तो खालका कार्यक्रमहरू प्रसारण तपाईँ यति बेला सुनिरहनु भएको छ दुइनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानै यस लगतै तपाईँले नारी सरकार सुन्न सक्नुहुनेछ आठ बजीसम्म सहकर्मी सम्झनाको साथमा र आठ को समय हो ट्राफिक खबर ट्राफिक खबर लगत्तै मेरो देश मेरो गौरव सुशुलको साथमा नौ बजीसम्म सुन्न सक्नुहुनेछ नौ बजीको समय हो नेपाल वाणी समाचारको र नेपालवाणी समाचार लगत्तै तपाईँले लोकझङ्का सुन्न सक्नुहुनेछ प्रत्यक्षको साथमा दस बजेसम्म तपाईँले सुन्न सक्नुहुनेछ भने दस बजेको समय हो अर्पण समाचारको र अर्पण समाचार लगतै तपाईँले सचेतना सुन्न सक्नुहुनेछ एघार बजीसम्म एघार बजेको समय हो अर्पण खबरको अर्पण खबर लगतै तपाईँले जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ बाह्र बजीसम्म र बाह्र बजेपछिको समय हो नेपाल वाणी समाचारको नेपाल वाणी समाचार लगतै नन इस्ट बलिउड सुन्न सक्नुहुनेछ एक बजीसम्म र एक बजीको समय हो अर्पण खबरको अर्पण खबर लगत्तै तपाईँले दुई बजीसम्म अफलाइन चोइस सुन्न सक्नुहुनेछ दुई बजीको समय हो अर्पण समाचार अर्पण समाचार लगतै तपाईँले अर्पण समर्पण प्रत्यक्षको साथमा सुन्न सक्नुहुनेछ तिन बजीको समय हो नेपालमाणी समाचारको र नेपाल वाणी समाचार लगतै तपाईँले हास्रीय ब्याङ्क सुन्न सक्नुहुनेछ चार बजीसम्म नेपाल नवीन दालको साथमा चार बजेको समय हो अर्पण खबरको अर्पण खबर, खबर लगतै तपाईँले रोजाइमा लोकथाका सुन्न सक्नुहुनेछ प्रत्यक्षको साथमा बजेको समय अर्पण बुलेचिन अर्पण बुलेसिन लगत्तै तपाईँले छ बजीसम्म विभिन्न गीत सङ्गीत सुन्न सक्नुहुनेछ र छ बजीको समय हो नेपाल वाणी समाचार नेपाल वाणी समाचार लगत्तै तपाईँले सुन्न सक्नुहुनेछ छत्तिसदेखि सात बजीसम्म अर्पण स्थानीय समाचार र अर्पण स्थानीय समाचार लगतै तपाईँले अर्पण शुभसार सुन्न सक्नुहुनेछ अर्पण शुभसा सात बजेको समयमा सुन्न सक्नुहुनेछ सातिसदेखि आठ बजीसम्म तपाईँले सुन्न सक्नुहुनेछ सु यस आइअनुसार खबर आठ बजेको समय हो नेपाल वाणी समाचारको र नेपालवाणी समाचार अलगति आठ पैँतालिसदेखि पन नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा सुन्न सक्नुहुने से। र बिबिसी नेपाली सेवा अलगति तपाईँले उस नाइन्टिन विश्रामी सु, सुन सँगसँगै र तपाईँले हामीलाई पाँच तिसदेखि पाँच पचपन्नसम्म प्रभात बाणी सुन्न सक्नुहुनेछ छ बजेको समय हो से आयन्स आज खबरको छत्तिसदेखि सात बजीसम्म बाढी बहोस् नेपाल बाणी रेडियो नेटवर्कबाट सात बजेको समय हो अर्पणी स्थानीय समाचार र अर्पण स्थानीय समाचार शु लगती शुभ बिहानीको अर्को नवीन श्रृङ्खला लिएर पुनः उपस्थित हुने गर्छौँ जानकारी कार्यक्रमबाट विधा माग्नुपर्छ जति पनि साथीहरूको आज जन्मदिन भएको छ तपाईँ सम्पूर्णलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु हौस् त सुन्य साथ दिनुभयो तपाईँलाई मित्र रिजनलाई